Música भारत दुधै को भारत पाउँछु होइन लडैमा छैन लडैमा छ पर्दैछ दुधै गरी कजु पढी गरी कजु पढी बल्लायो मिलाल कोयो घडी छैन लडैमा छैन लडैमाउँदैछ गरिब कजुपढी बल्लायो मिलाल कोयो घडी छैन लडैमा a yeah. छैनाउँदैछ परदेशीमा छैना लडैमा आउँदैछ परदेशीबाट दसैँमा